दोस्रो पटक प्रधानमन्त्री बन्नु चुटौती पूर्ण अवसर भएको प्रधानमन्त्री दहालको बनाई प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकार विरुद्ध मोर्चाबन्दी गर्ने तयारीमा संविधान कार्यान्वयनको मर्मलाई दलहरूले बुझ्न नसकेको सभामुख घरतीको आरोप प्रभु बैङ्कले प्रमाण पत्रका आधारमा तीन लाखसम्म शैक्षिक कर्जा दिने टर्कीद्वारा सिरिया स्थित आइएसको हमला स्विडेनमा ग्रिडेन आक्रमणमा आठ वर्षीय बालकको मृत्यु र एएफसी कप फुटबल छनौट अन्तर्गतको दोस्रो खेलमा आज थ्री स्टार क्लबको नाङ्गा ओर्ड क्लबसँगको सामना गर्ने बेलायतकी जिम्नास्टिक खेलाडी हारोल्डद्वारा शियान घोषणा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई इन्टरनेटमा रेडियो युनिटी डट कम डट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म दिलदीपेश देउबा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री बन्नु आफ्ना लागि चुनौतीपूर्ण अवसर रहेको बताउनु भएको छ प्रधानमन्त्री निवास बाल्वाटारमा ललितपुरका सामाजिक अगुवा संघको भेटमा वहाँले दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हाल्दा केही चुनौतीको सामना गर्ने संकल्प सहित आएकाले संविधान संशोधन र कार्यन्वयन भूकम्पपछिको पुनर्निर्माण र व्यतिथिको अन्त्य गरेर देशमा सिस्टम स्थापित गर्न चाहेको बताउनु भएको छ ललितपुरका सामाजिक अगुवाले दाहालको कार्यकालमा उत्पीड़ितले पहिचान र अधिकारको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरेका छन् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार विरूद्ध मोर्चा बन्दी गर्ने तयारी गरेको छ एमाले नेताहरूले आज विपक्षी दलहरूको बैठक बोलाएर कार्यरत कार्यगत एकता गरेर अघि बन्ने बारे छलफल गरेका छन् सिंह दरबारमा भएको छलफलमा एमाले राप्रहितका सात दलका नेताहरूको सहभागिता रहेको थियो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिने परिस्थिति आउन सक्ने भन्दै देशलाई जोगाउन र एकताबद्ध हुनुपर्ने बताउनु भएको छ संविधान कार्यान्वयनका लागि अघिल्लो सरकारले ल्याइएको कार्ययोजनालाई नयाँ सरकारले व्यवस्था गरेको विपक्षी दलहरूको आरोप रहेको संविधान संशोधन बारे पनि छ बैठकमा सहभागी नेताहरूले मधेसमा खासै समस्या नभएको भन्दै कसैका लागि संविधान संशोधनमा सहभागी हुन नसक्ने बताएका छन् सभामुख ओनसरी घटेले संविधान कार्यान्वयनको मर्मलाई दलहरूले बुझ्न नसकेको आरोप लगाएकी छिन् अखिल क्रान्तिकारी पञ्चकन्या बहुमुखी क्याम्पस इकाइले तीजको पूर्व संध्यामा आज आयोजना गरेको कार्यक्रममा सभामुख गरीले जनताका अधिकार स्थापित गर्न संविधान कार्यान्वयनको विकल्प नभएको बताएकी छन् उनले संविधानले महिला अधिकारलाई व्यवस्थित गरेको भए पनि व्यावहारिक कार्यान्वयन नभएकाले आफ्नो अधिकारका लागि वैचारिकका साथै भौतिक संघर्षमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ पैतृक सम्पत्तिमा महिलाको समान हकका लागि पनि विद्यार्थीले आवाज उठाउनुपर्ने उनको भनाइरहेको थियो प्रभु बैंकले काठमाण्डौ इन्जिनियरिङ कलेज केईसीमा स्नातक तहमा अध्ययनरत गर्ने विद्यार्थीहरूलाई तीन लाख रूपसम्म शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेर र कलेजका प्रबन्ध निर्देशक राजेन्द्र साक्यले युसो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् तीन लाख रुपियाँसम्म कर्जा उपभोग गर्न पाउने यस इस कर्जा स्किम अन्तर्गत कर्जा उपभोग गर्न चाहने विद्यार्थीले आफ्ना एसएलसीदेखिका सबै सकल शैक्षिक प्रमाणपत्रहरू बैंकमा बुझाउनु पर्नेछ शैक्षिक प्रमाणपत्रहरूको आधारमा उपलब्ध गराइने शैक्षिक कर्जा बैंकले उपलब्ध गराइएको भुक्तानी तालिका अनुसार चार वर्षभित्र चुक्ता भुक्तानी गरी सम्बन्धित विद्यालयले सक्कल शैक्षिक प्रमाणपत्रहरू फिर्ता लैजान सक्नेछन् बैंकले श्रुवात गरेको शैक्षिक कर्जा स्किमबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई महसुस गर्नुभएका विद्यार्थीहरूलाई अधिकतम लाभ पुग्ने सीईले CEO भारत भ्रमणबाट फर्केका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भ्रमण सफल भएको दावी गर्नुभएको छ प्रधानमन्त्री पुष्पकमल दाल प्रचण्डका विशेष दूतका रूपमा भारत भ्रमण गरी फर्कने क्रममा मन्त्री निधिले विमानस्थलमा पत्रकारहरूसित कुराकानी गर्दै भ्रमण उपलब्धि मूलक रहेको दावी गर्नुभएको भारत भ्रमणमा रहदा निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी प्रधानमन्त्री नरेन्द्र मोदी विदेश मन्त्री सुषमा स्वराज लगायतका भारतीय उच्च नेताहरूसँग भेटघाट गर्नुभएको थियो भ्रमणका क्रममा निधिले भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको छ उहाँको भ्रमणका क्रममा प्रधानमन्त्री दाहालको भारत भ्रमणको समय पनि तय भएको छ टर्कीले उत्तरी सिरियामा रहेको इस्लामिक अतिवादी समूह आई यसको बम बारी गरेको छ टर्कीले बराबलुस र मानव मान बीज सहरमा रहेका आइएससँगै कुर्दिस मिसियालिसलाई लक्षित गरी आक्रमण गरेको गाजिन तेपमा आयोजित विवाह समारोहमा चौवन्न जना मारिने गरी भएको आत्मघाती आक्रमणपछि टर्कीले आईएएसको गढ़मा आक्रमण शुरू गरेको हो टर्कीले समर्थन गरेको गाजिन तेपमा रहेका पन्द्र सय विद्रोही पनि आइएस विरूद्ध आक्रमणको पर्खाईमा रहेको बताइएको छ टर्कीका विदेश मेभ लुट काबु सोग्लुले उत्तरी सिरियाबाट आइएसलाई पूर्ण रूपमा ध्वस्त पार्नुपर्ने बताएका छन् टर्की आइएस विरूद्ध अन्तर्राष्ट्रिय गठबन्धकको बलियो राष्ट्र हो स्वीडेनको गोथेन वर्ग शहरमा एकजना आठ वर्षीय बालकको ग्रिडेन आक्रमणमा मृत्यु भएको छ आफ्ना नातेदारको घरमा सुतिरहेका बालक युसुफ बारसेम बाहिरबाट फ्याँकिएको ग्रिडेन आक्रमणमा परेका थिए उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो उनी ब्रिटेनबाट स्वीडेन आएका थिए आक्रमणमा परि कम्तीमा पाँच बालबालिका र अरू धेरै घाइते भएका छन् आक्रमण कसले र किन गर्यो भन्नेबारे केही खुल्न सकेको छैन स्वीडेनमा अपराधको दर कम रहे पनि इस्टक होम गोर्थे वर्ग मालमो लगायतका विपन्न क्षेत्रमा हिंसा नियन्त्रण गर्न प्रहरीलाई समस्या भइरहेको छ खबर एप फुटबल छनौट अन्तर्गतको दोस्रो खेलमा आज नेपालको थ्री स्टार क्लबले क्याम्बोडियाको नागा वर्ड क्लबको सामना गर्नेछ मंगोलियाको उलान बटारमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टीम इच्छ फुटबल क्लबलाई दुई शून्यले हराएको थियो आजको खेल जितेमा नेपाल समूह बी को विजेता बन्दै दोस्रो चरणको छनौट अर्थात प्ले चरणमा प्रवेश गर्नेछ एएफसीले एसियाका कमजोर फुटबल राष्ट्रलाई समेटेर रा एएफसी कप आयोजना गर्दै आएको छ अफ चरण पार गरेपछि मात्रै एएफसी कपको मुख्य प्रतियोगिता खेल्न पाइनेछ एसियाली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एएफसी च्याम्पियन लीग फूटबल खेल्न नपाउने सबै टोली एएफसी कपमा सहभागी हुन पाउने प्रावधान रहेको छ र बेलायतकी जिम्नास्टिक खेलाडी रुबी हारोल्डुले गरेकी छन् रियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हारोल्डुले बीस वर्षको उमेरमै सन्यासको घोषणा गरेकी हुन् उनी बेलायतको महिला अलराउन्डर टिमकी सदस्य थिइन् बेलायती टिम पाँचौं भएको थियो उनले सन् दुई हजार कमन वेल्थ गेम्समा अलराउन्डरमा स्वर्ण पदक जितेकी थिइन् यस्तै व्यक्तिगत अलराउण्डरमा काँसे पदक पनि जितेकी थिइन् धेरैजसो जिम्नास्टिकले कम उमेरमै सन्यास लिने गरेका छन् प्रतिस्पर्धाको क्रममा शारीरिक शरीरका विभिन्न भी भी भागमा चोट भी भाग लाग्ने भएकाले उनीहरूले कम उमेरमै सन्यास लिने गरेका हुन् यो दिउँसो तीन बजेको युनिट खबर सकिने लागेको छ अन्तमा प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक दोस्रो पटक प्रधानमन्त्री बन्नु चुनौतीपूर्ण अवसर भएको प्रधानमन्त्री दाहालको भनाई प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकार विरुद्ध मोर्चाबन्दी गर्ने तयारीमा संविधान कार्यान्वयनको मर्मलाई दलहरूले बुझ्न नसकेको सभामुख घरतीको आरोप प्रभु बैङ्कले प्रमाणपत्रका आधारमा तीन लाखसम्म शैक्षिक कर्जा दिने टर्कीद्वारा सूर्य स्थित आइएसको गढमा हमला स्विडेनमा ग्रिनेड आक्रमणमा आठ वर्षीय बालकको मृत्यु र एएफसी कप फुटबल छनौट अन्तर्गतको दोस्रो खेलमा आज थ्री स्टार क्लबले नागा वर्ल्ड क्लबको सामना गर्ने बेलायतकी जिमनास्टिक खेलाडी हारोल्डद्वारा घोषणा गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद